रो कार्यक्रम अर्पण शुभ सांस नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भन्ने मलाई साथ मिलिरहेको छ रिजन र म चाहिँ तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगरेँ सधैँ हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच इन्टरनेट अनलाइनको डब्लु डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि अर्पण शुभ साँझको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रममा लिएर हामी हरेक दिन उपस्थित हुने गर्दछौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजीसम्म हामी उपस्थित हुन्छौँ तपाईँकै सम्झना समर्पणहरू लिनको लागि तपाईँ पनि कार्यक्रममा आउन मन लागेको छ भने शून्य र शून्य दुईवटा पाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ हामीले दुईटा टेलिफोन नम्बर खोलिराखेका छौँ हामी कार्यक्रम अर्पण छौँ साँझ बसाइमा निकै नै रमाइला लुगदोखोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ मिठा मिठा लुक्दोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तथक्रममा हामी जुटिराखेका छौँ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्ते हजुर okay. कहाँबाट को हुनुहुन्छ जी। जी के जी। के के दा। जी। जी दादा? आज शर्मिला तामाङलाई भाइ कुमारलाई भाउजी हुनुहुन्छ भाउजीलाई अनि अनि दाई बिजाई दाईलाई र कुमारी मीना, जुनी अनि सि अनि सन्चमायाङ र सम्पूर्ण मलाई कल्पना भने तिमीलाई सम्पूर्णलाई दादा हुन्छ कल्पनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित हुँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते दादा यति बेलाको राग बाट्य कल्पना तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झनमा राखेर गइसक्नु भएको छ तपाईँलाई पनि मन लागेको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य चपन्न पाँच टेलिफोन नम्बर हामीले खुल्ला राखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ लोक गुरुङ चण्डी भज्याङबाट अनि लोकजी के छ तपाईँको नयाँ नौलो खबर एकदम ठिक ठक छ हजुरलाई एकदम सम्झिएको हुन्छ है हजुर अनि सम्पूर्ण हुन्छ लघुजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छु नमस्कार यति बेला चण्डी हन्जाङबाट लगगुरुमा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ तपाईँलाई पनि आउन मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर खुल्लै छ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ हेलो नमस्ते नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ पदमपुरबाट सर्व अधिकारी जी के खबर? ठीक हजुर सर अनि मेरो आफ्नो मान्छेलाई आज रिजन दाई आउनुभएको जस्तो छ हो हजुर उहाँलाई रिजन राई अनि अर्बनाइजिङ होलियो नि अनि कल्पनालाई रेसलाई घमन्डलाई यति हुन्छ सरोजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला फतेमपुर भाइटीहरू सरो अधिकारी आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना राखेर गइसक्नु भएको छ चा। सुन्य छपन्न पाँच त्रिसठी र सुन्य छपन्न पाँच बाटो भएर तपाईँ पनि कार्यक्रममा आउँदै गर्नुहोला भन्ने एउटा रमाइलो मिठो भाका राख्छु यो पृष्ठभूमिमा कोमल पाऊबारी ना जाऊ सू पदरी मां आपने छाय सात दिन नं छादरी मां कल घे घरे कार बिजलाती कोमल पाऊबारी ना जाऊ सानू पदरी मां आपने छायी सात दिन दरी आफ्नै छायाले पानी साथ दिन जसरी जाउँ म पदेरीमा निकै नै रमाइलो लुप्दोहरी भाका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ का हामीले बचाउने लुप दोहरी मार्फत आफ्ना आफन्तजन पृष्ठमित्रहरूलाई सम्झिन सक्नुहुनेछ यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला राखिसकेका छौँ शून्य र शून्य चौपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको कार्यक्रममा आउन सक्नुहुनेछ तपाईँ दिनभर काममा व्यस्त रहनुहुन्छ आफ्नो कामबाट घर फर्किँदै हुनुहुन्छ होला अर्पण सुस व्यवसाय सुनेर बसिरहनु भएको छ विश्वास स्वागत कर आजिरमा भण्डाराबाट ऋषि अधिकारी भण्डाराबाट ऋषि अधिकारी हजुर ऋषि जी के छ तपाईको नयाँ नआउन खबर एकदमै ठीकै छ हजुर अनि हजुरको के छ अनि हाम्रो पनि सबै ठीक छ अनि के कसरी भेट्यो तपाईको दिन आज सर आजको दिन त यो हजुर ड्युटी गरि यो जगिर खायो बसियो त्यस्तै त हो उहु अनि खान पिन भयो कि नाइ नाइ भएको छैन हजुरको भयो हाम्रो भएको छैन कार्यक्रम सकिने लगत्तै हुनेछ ऋषि जी हजुर हुन्छ कार्यक्रममा आउनु भएको छ के कसरी समझिनै हजुरलाई धन्यवाद टेक्निसियन्लाई रेडियो अर्पण सुनेर बस्नु भएको सबैजनालाई हुन्छ ऋषिजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित हुँदै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार यति बेला भण्डाराबाट ऋषि अधिकारी आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर रा गइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिराखेका छौँ शून्य सपन्न र शून्य सपन्न पाँच त्रिसठी तिन कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो दादा नमस्ते हजुर कहाँबाट को हुनुहुन्छ अन्तजी के छ तपाईँको नयाँ नबल खबर हेलो अन्तजी अलिकति तपाईँको आवाज चाहिँ मैले बुझ्न सकिरहेको छैन के छ तपाईँको नयाँ नौलो खबर भनेको मैले अनि के कसरी बितेन तपाईँको दिन आज हुन्छ अन्ताजी कार्यक्रममा सहभागी हुनुहुन्छ कसलाई सम्झिने दिन हुन्छ अन्त कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित हुँदै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार यति बेला इच्छा कामनाबाट अनिता आउनुभएको थियो आफ्नो आफन्त आप इष्ट मित्रलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पङ्खा टाढाबाट हजुरको नाम सोधेको मैले दिनेश चिरो मेरो चाहिँ चोटी कुराकानी हो कि जस्तो लाग्यो मलाई तपाईँलाई चाहिँ रेडियो अर्पण एक सय चार थुप्रो बाँस मेगाजमा धेरै धेरै स्वागत छ दिनेशजी तपाईँलाई स्वागत छ फेरि स्वागत गरेपछि पछिल्लो दिनहरूमा चाहिँ भाग्नु भएन नि त भइहाल्छ नि हुन्छ अनि के कसरी बित्यो तपाईँको दिन आज सुनाउनुहोस् अलिकति शीतल महसुस गरिरहनु भएको छ हजुर हजुर हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ कसलाई सम्झिने अब मलाई चिन्ने सम्पूर्णलाई अनि मेरो अब ज्योति दान अनि झर्ना धान अनि दान भाइ नकुल दाल बुहारीहरू अब सम्पूर्ण ताम, हुन्छ दिनेशी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित हुँदै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार यति बेला गडौलीबाट दिनेश दाहाल आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य छपन्न बाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न बाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउँदै गर्नुहोला अब नि एउटा मिठो भाका राख्ने बेला भएको छ रमाइलो भाकापछि फेरि उपस्थित हुने नै छौँ भेट आयोसिको रात मिम्मा की छोरी छोरी आधारो माया काली छोकी गोरी माया काली छौकी गोरी आधारो माला कह माया काली छौकी गोरी Good, good, good ंग बोझकी छोरी झुमे झिम्मा बाबकी छोरी अधारो माला कह माया काले छो की गोरी या काली छोकी गोरी साचो न पाना झिल्लो भकी छोरी छोरी हे अँधरो मलाई को माया काली छोकी गोरी हे अँधरो मलाई को माया काली छोकी गोरी फुलफुल मिठो सिम्मल बाउगी छोरी निकै नै रमाइलो बेगदोहोरी भएका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ आजकै यो अर्पण शुभ साँझको बसाइमा निकै नै रमाइला लुकदुखुरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लुक दुखुरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तथ्यमा जुटिराखेका छौँ र कार्यक्रममा तपाईँलाई पनि आउन मन लागेको छ हामीले बजाउने लुकदुखुरी भाकाहरू मार्फत आफ्ना आफन्तजन इष्ट लगायत तपाईँका सम्पूर्ण प्रियोजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य र शून्य हेलो Hello there, लामा सम्पर्केस्ते हजुर सुनेर दिँदै अनि काठमाडौँतिरको नयाँ नौलो खबर के छ नि ही छैन अनि सरोजी र मेरो चाहिँ पहिलोचोटि कुराकानी हो कि जस्तो लाग्यो मलाई हजुर हजुर तर सायद पहिलोचोटि होला यो भन्नु अगाडि आउनुहुन्थ्यो तपाईँलाई चाहिँ मेरो तेडियो चार थप्लो बाँच मेगाजमा धेरै धेरै स्वागत छ थ्याङ्क यू भाइ र पछिल्लो स्वागत गरेपछि पछिल्लो दिनहरूमा चाहिँ फेरि बिर्सिनु भएन नि त हुन्छ सरोजी कार्यक्रममा सहभागी हुनुहुन्छ कहाँ कसलाई सम्झिने लामा भनेर चिन्नुहुन्छ राजालाई के भन्थ्यो भनेर हुन्छ सरोजी कार्यक्रम हुन्छ सरोज लामा हुनुहुन्थ्यो काठमाडौँमा आइथ्यो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर बेचिसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ दुईवटा बाटो तपाईँको लागि नै खोला राखिराखेका छौँ आजको यो भर पढ्छ साँझको निकै नै रमाइला रोकदुखरी भाकाहरूलाई हामी कार्यक्रममा का स्थान दिइराखेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ बकुलबाट प्रसन्ना प्रसन्नाजी के छ तपाईँको नयाँ खबर हाम्रो पनि सबै ठिक छ अनि खान खानपिन भयो कि नै एकछिनपछि हुन्छ अनि आजको दिन चाहिँ के कसरी बिताउनु भयो नि भयो त्यस त्यत्तिकै बित्यो भइपर्छ नि सर हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ कहाँ कसलाई सम्झिनु धन्यवाद प्रसन्ना जी कार्यक्रम में आने भाई खुशी लगे अली छुट्टौ नमस्कार यति बेला भकुलर पर्सन प्रसन्न आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर रा गइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा सहभागी जनाउन चाहनुहुन्छ भने सुन्य सपन्न बाँस त्रिसठी तिन सय बत्तिस र सुन्य सपन्न बाँच त्रिसठी तिन सय तेत्तिसको हामीले खुल्ला राखेका छौँ तपाईँ दिनभर व्यस्त रहनुहुन्छ आफ्नो घाम बाटो घर फर्किरहनु भएको छ भने मिठा मिठा लोकदोहोहराकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ र हाम्रो लोकदोहोहराकाहरू चाहिँ तपाईँको थकान मेटाउने हेर एउटा प्रयत्न रहनेछ र तपाईँले सुनिराख्नु भएको छ भन्ने विश्वास राखेको छु र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अनि आजको दिन के कसरी भयो कि हाम्रो नि भएको छैन कार्यक्रम सकिने लगतै हुनुहुन्छ ताराजी हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ कहाँ कसलाई सम्झिने आज धन्यवाद हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छ हौ नमस्कार यति बेला भण्डारा बाटो तारा प्रचार आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झाउनुहुन्छ माया गर्नुहुन्छ र आफ्ना सम्झनाहरू पनि बाँड्नुहुन्छ र तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि तपाईँकै सम्झना समर्पणहरू लिँदा लुँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ भोलि फेरि कार्यक्रम अर्पण शुभ साँझको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ यतिन्जलसम्म रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुराकबाट कल्पना तामाङ चण्डी भण्डाङबाट लोकगुरुङ पदमपुरबाट सर अधिकारी भण्डाराबाट ऋषि अधिकारी इच्छा कामनाबाट अनिता गडौलीबाट दिनेश दाहाल र काठमाडौँबाट सरोज लामा र बकुलरबाट प्रसन्ना र अन्तिममा फोन गर्ने साथी भण्डाराबाट तारा प्रजाले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र यतिजेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्रहरूजनलाई विशेष धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री यो लोक भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै म दिवस मगर पनि बिदा हुन्छु नमस्कार पारा भोली भोली भने भनेर नटारा के कुरा गर्ने हो त छोडेर मैको मन पनि दिनु कान्छी मन पनि दिनु कान्छी जो मन पानी दिनु के माया लाउने हो बिना स्वादको ठिक छैन पार भोली भोलि भनेर नटारा कुरा गर्ने हो त छोडेर मैको मन पनि दिन्नु कासी मन पनि दिन्नु कान्छी जो मन पनि दिन्नु के माया लाउने हो बिना साथीको खेमाया लाउने हो बिना चल सो नजर छ पट्याउने के कुरा गर्ने हो तोडेर मैको मन पानी दिन्नो कान्छी मन पानी दिन्नो कान्छी जो मन पानी दिनु पट्याउने कुरा गर्ने हो द छोडेर मन पानी दिनु कान्छी मन पानी दिनु कान्छी जो मन पानी दिनु कि माया लाउने हो बिना स्वादेको के माया लाउने हो बिना स्वादेको <laughs> ज को दर्पण सुनो हो लेडियो आर्पाण